भावना जागृति चेतना र रस्तुति को समिश्रणन नमस्कार उज्यो रेडियो नेटवर्क प्राविधिक साथी मनोज विष्ट रचूर घिमि आज को एकल कविता वाचन लाईप्र उजालो रेडियो नेटवर्क काठम्ड में नब्बे मेगा विभिन्न रेडियो स्टेशन बा एक एकल कविता वाचन सुन्न सकून उजालोलाइन डट कम रई मोबाइल को, को उजालो एप्लीकेशन में शनिवार रात सवा नौ बजेदी दस बजेसम प्रत्यक्ष सुन्न रुके बेला हम वेबसाइटवा डाउनलोड कर आजको एकल कविता वाचनमा मसँग कवि राजन विक्रम थापा हुनुहुन्छ कवि राजन विक्रम थापा पेशाले बैंकर हुनुहुन्छ नेपाल राष्ट्र बैंकका निर्देशक तर कथा कविता गीत गजल चारवटा विधामा कलम चलाउनुहुन्छ उहाँका जीवनका घुम्तीहरू कथा संग्रह प्रकाशित छ त्यसै गरी माफ गर्न समय कविता संग्रह प्रकाशित छ राजन थापाका गीत गजलहरू गीत गजल संग्रह एउटा प्रकाशित छ र वहाँ विभिन्न सामाजिक क्रियाकलापहरूमा पनि सक्रिय हुनुहुन्छ उहाँको कविता पनि आज सुन्छौ र कुराकानी पनि हामी गर्छौ कवि राजनजी तपाईँलाई स्वागत छ धन्यवाद गोर्खामा जन्मिनु भएको अहिले बैङ्करको रूपमा हुनुहुन्छ सेन्ट्रल ब्याङ्क ब्याङ्किङ क्षेत्रमा र रा नेपाल राष्ट्र ब्याङ्कमा निर्देशक हुनुहुन्छ तर पनि कविता लेख्न छोड्नु भएको छैन यो कमर्स सेक्टर भनौँ न एक कमर्स सेक्टर र आर्ट सेक्टर भनेर हामीले चाहिँ लगभग यो दस कक्षा सिद्धाउने बित्तिकै हाँगा फाटेर जान्छौँ तर तपाईँ मजासँग यो क्षेत्रमा रमाइरहनु भएको छ कसरी मिलाउनुहुन्छ समय एकदमै समय व्यवस्थापन चुनौतीपूर्ण नै हुन्छ र सङ्घर्षका दिनहरू र अहिले आएर पेसागत जीवनसम्म पनि यसलाई निरन्तरता दिन सकिएको छ र वास्तवमा साहित्य मैले बुझेको चाहिँ नि साहित्य भनेको सबै क्षेत्रमा हुन्छ डक्टर इन्जिनियर लगायत सबै पेसाहरूमा यसको प्रयोग हुन्छ अब यसलाई उजगार गर्ने नगर्ने मात्रै फरक हो भनेपछि स्कुल पढ्दैबाट कविताहरू लेख्नुहुन्थ्यो होला अँ म सानैदेखि नै लेख्थेँ सम्झिनुहुन्छ स्कुलमा सानोमा कुन शिक्षकले प्रभाव पार्नुभयो मैले त मलाई प्रायः सानाका अधिकांश कविताहरू आउँछन् कतिपय कविताहरू गरेँ पहिला पढेको र मैले आफूले चाहिँ एउटा लेखेको कविता चाहिँ पहिला भनौँ सम्झिने पहिला लेखेको कविमा चाहिँ कविता चाहिँ एउटा गोर्खामा एउटा कार्यक्रम भएको थियो साहित्यिक कार्यक्रम राष्ट्रिय स्तरको र त्यसमा मन्जुलहरू लगायत केही कविहरू जानुभएको थियो हामी सानै थियौँ हामी भर्खर नौ दस कक्षा पढ्दा अनि त्यसपछि मैले एउटा कविता लेखाएको थिएँ त्यस्तो बेला मैले खास अनुष्ठुप छन् भन्ने बुझाएको थिएँ अलिअलि अनि त्यसमा लेख्ने कोसिस गरेको गर्व गर्छौ नेपालको भने देश बचाऊ यो वञ्चवर्ग सरी देश मनामाको हँसाउो उज्यालो नै खोज्छ देश भनी सूर्यजी मधा आउँला भए खाँचो रगतको भए खाँचो सिँचाइको रातो रगत बगाऊँला यस्तो कविताले बडा रमाइलो नवकक्षा पढ्दाखेरि न कविता अहिले छर्लङ्गै सम्झना आउँछ आउँछ आफूले पहिलोपटक कवि मन्जुलहरू जाँदाखेरि कविहरू आफ्नो स्कुलमा अथवा आफ्नो घर छिमेकमा आइसकेपछि प्रभाव परेर लेख्नुभएको कविता हजुर अब अहिले चाहिँ तपाईँको कविता पछिल्लो समयको पुस्तक हातमा लिनुभएको छ माफ गर समय कविता सङ्ग्रह तपाईँको हातमा छ त्यसबाट एउटा कविता सुन्नुहुन्छ यो बागमती सफाई अभियानसँग जोडिएर एउटा कविता लेखिएको थियो र यसमा कविवर माधव घिमिरको प्रमुख आतिथ्यमा आतिथ्यतामै कवि गोष्ठी सञ्चालन भएको थियो यो दुई हजार बहत्तर त्रिहत्तरतिर त्यो बेलाको म एउटा कविता वाचन गर्छु पहिलो पटक भेट्दा तिमीलाई हट्नै सकेको थिएन नजर खल गर्दै शान्त बेगमा बगिरहेकी देख्दा खुसीले पागल भए थिएम अन्जुलीमा उठाएर शिरमा चढाउँदा गर्वले उचालिन्थ्यो मन आर्य देवको पाव चुम्दै पवित्रताको सन्देश उर्सी भोगी नसामा बग्ने रगत झै जीवनदाता लाग्ने थिमी मैले आफ्नो मुहार हेर्न ऐना बोकिन त्यति बेला मैले आफ्नो मुहार हेर्न ऐना बोकिन त्यति बेला तिम्रो स्वच्छताभित्र हेरिरहन्थे आफ्नो मुहार तिम्रै सुन्दरतासँग अझै सुन्दर महसुस गर्थे म तिम्रो सुन्दरतासँगै अझै सुन्दर महसुस गर्थे म खै कसरी लाग्यो ग्रहण खै कसरी लाग्यो ग्रहण चन्द्र रूपी मुहारमा सायद हामीले नै पोत्यौं कुरूपताको रंग घोल्यौं दुर्गन्धको घोल तैपनि मुख भएर हेरिरह्यौं आज तिम्रै समीप नाकथुन्दै हिँडिरहेका कसरी हेरौँ तिम्रा पवित्रतामा पवित्र शंका उपस्थिति चिन्ता कसरी म गरौं सक्दिन म अरू दुर्दशा हेर्न चाहन्छु म तिम्रो चोला फेर्न त्यसैले बुद्ध आत्माको खोजी गर्दै शान्ति र संस्कृतिको मार्ग पैलाउँदै पवित्र मनहरूको बगैँचामा चढाउँदैछु तिम्रो चरणमा र संकल्प गर्छु हजारौं बुद्ध मनहरू रोपिनेछन् यो सुन्दर बगैँचामा र संकल्प गर्छु हजारौं बुद्ध मनहरू रोपिनेछन् यो सुन्दर बगैँचामा तिम्रो पहिलेकै रूप फर्काउन अनि तिम्रो स्वच्छतामा सुन्दरताको सन्तानहरूको सुन्दर मुहार हेर्न तिम्रो स्वच्छतामा सन्तानहरूको सुन्दर मुहार हेर्न कवि राजन विक्रम थापा गोर्खा उहाँको घर अहिले काठमाण्डुमा बस्नुहुन्छ र नेपाल राष्ट्र ब्याङ्कमा निर्देशक रूपमा कार्यरत पनि हुनुहुन्छ माफ गर्न समय उहाँको कविता संग्रह प्रकाशित छ कथा संग्रह जीवनका गुम्तीहरू र राजन थापाका गीत गजलहरू यी तीन पुस्तकहरू प्रकाशित पनि छन् मिठो कविता सुनाउनु भयो ब्याङ्किङ सेक्टरमा कविहरू धेरै छन् है एकदमै हामी राष्ट्र ब्याङ्कमा विशेष गरेर साहित्यिक माहौल छ र झण्डै तीस चालिस वर्षदेखि मिरिमिरी साहित्यिक पत्रिका नियमित प्रकाशित भइराखेका छौँ पहिलेकाहीँ त यसो गुड फ्राइडे स्कूलमा मनाए जस्तै गरी राष्ट्र ब्याङ्कका साथीहरू भेला भएर कुनै साहित्यिक कार्यक्रमहरू गर्नुहुन्न गोष्ठी हामी कहिले हामी भानुजय केही साथीहरूको सक्रियतामा र हाम्रो जनसम्पर्क विभाग छ र हामीले कतिपय अवस्थामा बाहिरका श्रष्टारलाई बोलाएर र कहिले चाहिँ ब्याङ्कभित्र एक दुईवटा कार्यक्रम गर्ने गरेका छौँ पर्छ कति लेखियो होलान् कविजी कविता अहिलेसम्म यो नौकक्षामा अघि तपाईँले भन्नुभयो नि जुन कविहरू जाँदाखेरि फुरेको कविता त्यो बेलादेखि अहिलेसम्म आउँदाखेरि त थुप्रै पुगेनन् कविताहरू लेखिए तर कस्तो कालजयी हुने अथवा त्यसमा अलिकति प्रभाव पार्न सक्ने कविताहरू लेख्न सायद कठिन पनि हुन्छ र त्यसलाई अलिकति मलजल र त्यसको प्रचार प्रसार पनि आवश्यक हुन्छ जस्तो लाग्छ तर कविताहरू विभिन्न उमेरका विभिन्न कालखण्डहरूमा कहिले सङ्घर्षको जीवनमा कहिले राजनीतिक परिवर्तन सामाजिक परिवर्तन यस्तो विभिन्न विषयमा कविता लेखिए छापिए वाचन गरिए र त्यसमध्ये केही मसँग उपलब्ध भएका मैले अहिले माफ गरेर समयभित्र चाहिँ राखेको छु र रा कतिपय योभन्दा धेरै कविताहरू लेखिएका छन् र मेरो विचारमा कविता भनेर लेखिएका चाहिँ कम्तीमा सय जति छ होला केले उटोटी चलाउँछ लेख्नलाई अब खास त्यही हो समाज अब आफ्नो चाहिँ नि व्यक्तिगत सामाजिक पीर व्यथा खुसी उमङ्ग माया प्रेम अब घृणा जलन यस्तै चिजहरू नै आएको हो जस्तो लाग्छ मलाई अर्को एउटा कविता सुनाउनुहोस् त अर्को कवितामा के छ जान्न मन लाग्यो म अलिकति फरक किसिमको कविता एउटा भन्छु माफ गरेर समय यो मेरो कविताको टाइटल मेरो सङ्ग्रहको टाइटल कविता नै अनुपर्ने अनुमति चाहन्छु आगोले नपोलेको कहाँ छ पानीले नखोलेको कहाँ छ आगोले नपोलेको कहाँ छ पानीले नखोलेको कहाँ छ मान्छे हुँ आगोसँगै खेल्न मन लाग्छ पानीमै डुब्न मन लाग्छ आगोसँगै खेल्न मन लाग्छ पानीमै डुब्न मन लाग्छ नबुझेको पनि होइन नजानेको पनि होइन सबै बुझ्छु समयका सुस्केराहरू मलाई जिस्क्याउँदै खाइरहेछ समयले मुटु मजा मानेर रितछु दिन प्रतिदिन थाह छ मुटु सकिएपछि के हुन्छ मलाई थाह छ मुटु सकिएपछि के हुन्छ थाह छ भीर देख्दा देख्दै हामफाल्न नहुने कुरा मनले मान्नु डर नमानिदिएपछि मस्तिष्कको के लाग्छ कसैलाई कसलाई गराउने रा लिने मन कि जिस्काइरहने मस्तिष्क भरा लिने मन कि जिस्काइरहने मस्तिष्क तिमी भन्छौ सक्सु पचाउन समयका अश्लील हरकतहरू आग्रह गर्छौ बिर्सन सबै सबै व्याथाहरू कसरी सक्छु म लामो वर्षपछि जन्माएको प्यारो सन्तानको गला रेट्न अनि फ्याक्न भागमतिको किनारमा नसम् मलाई म चाहन्न ज्ञानी बन्न बरू घिनलाग्दो र कुरूप आकृति बनेर कसैले नदेख्ने अनकण्डा जंगलमा बस्न तयार छु तर महलमा बस्ने आशामा आफ्नै सन्तानको गला कसरी रेटु जन्मउनु कसैको चाह होइन भने पीड़ा दिनु कसैलाई किन उसको रक्षा त म गर्न सक्छु बुझ्ने र ज्ञानी बन्ने बाहनामा म सन्तान गुमाउन सक्दिन मा समय माफ गर बडा मिठो माफ समय यो तपाईँको कविताको कविता संग्रहको शीर्ष कविता, कविता पनि कहिलेकाहीँ राजनजी यस्तो पनि आउँदैन कि मतलब लामो समय गरेको आफ्नो जागिरबाट भन्दा बढी सन्तुष्टि दुई चारवटा कविताले पनि दिने अवस्थाहरू आउँछन् होला मैले शोखमै लेखे पहिला तर अहिले आए आउँदा चाहिँ नै मलाई त्यस्तो अनुभूत हुन्छ मैले जे जति आफ्नो उपलब्धिहरू गरे त्यो आफ्नो भनौँ न अर्थको लागि परिवारको सहयोगको लागि गरी ती चिजहरू जुन जुन समयमा काम लागे जुन जुन समयमा अर्थ रहे तीले काम गरी तर जुन अहिले लेखिएका कविताहरू अहिले मैले पढ्दाखेरि अथवा सा पाठकहरूलाई अथवा श्रोताहरूलाई सुनाउँदाखेरि र कसैले त्यसको प्रतिनिधा लेख्दो रहेछ भनेर पृष्ठपोषण दिँदाखेरि अरू चिजभन्दा यो बढी मूल्यवान हो जस्तो लाग्छ मलाई तपाईँकै सन्दर्भलाई जोड्दा हामी प्राय नेपालीहरू गाउँबाटै सङ्घर्ष गरेर आएका छौं होइन गोर्खामा एउटा गाउँबाट तपाईँ सङ्घर्ष गरेर आउनुभयो अघि मैले स्टुडियो पस्नु अगाडि सोधेको थिएँ सम्भवतः अडचालिस सालको एसएलसी तपाईँ त्यो बेलादेखिको सङ्घर्ष त के त भन्दा स्थापित हुनको लागि हो, हो। तर सन्तोषको पहाड़ चाहिँ कहिले पनि भरिँदैन कहाँनिर त भन्दा साहित्यमा आइसकेपछि अझै फेरि प्यास रहन्छ ब्याङ्किङ सेक्टरभन्दा पछि भन न बैंकिंग क्षेत्र निवृत्त भैसके के साहित्यिकटोमें फुल टाइम दू भ सोच राख्व मेर अ कर प्लांग हेरी अ जे चीज हेरी संभावना कम देख्छू मैं मीवन सक्रिय होतीसम मैं जे जाने जिसको लगी मैं समय खर्च करें बैंकिंग क्षेत्र मा बौद्धिक क्षेत्रमा र यो प्रागिक क्षेत्रमा पनि म आवद्ध छु त्यसले गर्दाखेरि मलाई त्यस्तो दिन आउँछु जस्तो लागेका छैन किनभने मैले त्यसमै बढी समय दिनुपर्छ कि जस्तो लाग्छ अब पनि मेरो यो चाहिँ प्यारल रूपमा मेरो एउटा खुसीको पाटोको रूपमा समाज परिवर्तनको एउटा अङ्गको रूपमा चाहिँ यसलाई अगाडि लानुपर्छ भन्नेसम्म चाहिँ सोचेको अब ब्याङ्किङको नियमित जागिरभन्दा बाहिर होइन तपाईँ त कति विषयमा विज्ञता पनि हुनुहुन्छ कति सिक्दै गरेका विद्यार्थीहरूलाई तपाईँको ज्ञान काम लाग्न सक्छ कति यो क्षेत्रमा आउन खोज्ने मान्छेहरूको लागि मोटिभेसन पनि हुनसक्छ तपाईँको यो क्षेत्रभन्दा बाहिर पनि कुनै योगदानहरू रहन्छ समयहरू निस्कन्छ अरूलाई बताउनको लागि एकदम सही कुरा गर्नुभयो क्वेसन गर्नुभयो मेरो विचारमा कस्तो छ नि हामी नेपाली नेपाल र नेपालको एउटा विशिष्ट पहिचान पनि छ र कतिपय अवस्थामा बिग्रिएको अथवा यसलाई नकारात्मक रूपमा प्रस्तुति गर्ने प्रचलन र अवस्था पनि रहेको छ तर मेरो लाइफको मिसन भनेको चाहिँ जननी जन्मभूमिष्ट स्वर्गाद्यापी गरिएछ यो बच्चामा सुनेको कुरा हो त्यो बेला सुनियो त्यसको अर्थ बुझिएन तर अहिले चाहिँ नि यो चिज बुझाउनुपर्छ बुझ्नुपर्छ र एउटा आध्यात्मिक चेत पनि के हो भने जुन मान्छेको जहाँ आवश्यकता छ त्यहीँ जन्म हुन्छ त्यस कारणले नेपालमा जन्मेका मान्छेहरू चाहिँ नि विदेश जानुपर्छ अथवा विदेशमा गएर मात्रै स्थापित हुन सकिन्छ भन्ने कुरा होइन भन्ने कुरालाई स्थापित गर्न चाहिँ म युवावर्गमा अथवा त्यस्ता वर्गहरूमा जान रुचाउँछु र उनीहरूलाई यो चिजहरू बुझाउन सम्झाउन चाहिँ रुचाउँछु त्यसको लागि के केही त्यस्ता दायराहरू त्यस्ता बाटाहरू क्षेत्रहरू पनि भेटिन्छन् मिल्छन् समय त्यसको लागि अहिले मैले गरिराखेको कामहरू चाहिँ मलाई कतिपय सरकारी कलेजहरूमा त्यहाँका सोभियु लगायत त्यहाँका चाहिँ केही अलिकति उत, उत्प्रेरक साथीहरूले चाहिँ कार्यक्रमहरू आयोजना गर्नुहुन्छ र म चाहिँ त्यहाँ आबद्ध छु अर्को नेपाल एसजिआई भन्ने संस्था छ चा, यो चाहिँ बुद्धिस्ट फिलोसफीको भए तापनि त्यसले पनि एउटा मान्छेको जीवनमा परिवर्तन ल्याउनको लागि कामहरू गरिराखेको अवस्था हुन्छ र ती विभिन्न संस्थाहरू माध्यम संस्थाका माध्यमबाट म चाहिँ यो देशमा हाम्रो भूमिका के रहेको छ र हामीले कसरी यसलाई कन्ट्रिब्युसन गर्न सक्छौँ र हामीले अब खाली नेता अथवा त्यसको चाहिने राज्यका संयन्त्रहरूलाई मात्रै चाहिने दोष देखाउनु भन्दा हामी प्रत्येक नागरिकमा नै परिवर्तन नआएसम्म चेत नआएसम्म हामीले मुलुकलाई परिवर्तन गर्न सकिन्न भन्ने कुरो मैले चाहिँ त्यो आत्मसाथ भएको कारणले त्यो चिज बुझाउने प्रयत्नमा चाहिँ म समय खर्च गर्छु म यी र यस्ता विषयहरूमा फेरि आउँछु कविराजन विक्रम थापालाई एकल कविता था वाचनमा अर्को एउटा कविता वाचन गर्न अनुरोध गर्छु म एउटा गजल गजल हुन्छ <coughs> भन्छु खास स्वरहरू त म गायक होइन त्यो पनि मैले त्यो बेला कसरी गुनगुनाउँथेँ त्यसरी नै वाचन गरिन लेउ शरण शरणमा नमार खुकुरीको धरमा नपार मलाई खुकुरीको धरमा न पार शिखरमा चढायो तिमीले समय शिखर म चढ़ायो तिमी ले शिखर म चढ़ाओ तिमी लेहो आज भुई म न झारे अहो आज भुई म न झारे हुन लीलामी चाहन्न म कहिलै हुन लीलामी म चाहन्न कहिल्यै हुन लीलामी म चाहन्न कहिल्यै सितैमा बरु लौ सकार मलाई तमा बरु ल अन्तिम सर एउटा भन्छु आगोमा मन सधैँ सल्किरहेछ उम्लेको तेलमा नता मलाई आगोमा मनको सधैँ सल्किरहेछु आगोमा मनको सधैँ सल्किरहेछु उम्लेको तेलमा नार मलाई कवि राजन विक्रम थापाले गजल हामीलाई तरन्नुम शैलीमा सुनाइरहनु भएको छ नेपाल राष्ट्र बैङ्कमा निर्देशक हुनुहुन्छ म उहाँले उहाँलाई म आज पहिलोपटक भेट्दैछु ढाका टोपी नेपाली टोपीमा हुनुहुन्छ कोट प्याट लगाउनु भएको छ र यति बेला राष्ट्र ब्याङ्कको कुर्सीमा बसेर निर्देश निर्देशकको काम सम्हालिरहँदाखेरिको उहाँको स्वरूप र साहित्यमा आउँदाखेरिको उहाँको स्वरूप फरक छ भन्ने म अनुमान गर्न सक्दछु यद्यपि मैले उहाँलाई उहाँको कार्यालयभित्र कहिले पनि देखेको छैन कथा कविता गीत गजलमा कलम चल्छन् र माफ गर समय उहाँको कविता संग्रह प्रकाशित छ भने जीवनका घुम्तीहरू कथा संग्रह राजन थापाका गीत गजलहरू गीत गजल संग्रह पनि प्रकाशित छ र उहाँ विशेष गरी अलि बढी नेपालमा जननी जन्मभूमि स्वर्गादपी गरिए शिद्धान्तलाई मैले सानोमा जे सुने सुने तर पछि बुझ्दै आएर म यो सिद्धान्तमा अडिक रहन चाहन्छु भन्ने कुरा हामीलाई बताउन भएको छ कवि राजन विक्रम थापाका अरू कविता र कुराकानी लिएर केही बेरमा आउनेछौ विचार रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दैछ आज हामीसँग एकल कविता वाचनमा कवि राजन विक्रम थापा हुनुहुन्छ गोर्खा उहाँको जन्मठाउँ र अहिले नेपाल राष्ट्र बैङ्कका निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ उहाँका ब्याङ्किङ क्षेत्रका पनि निकै पुस्तकहरू प्रकाशित छन् सहलेखन गर्नुभएका पुस्तकहरू छन् व्यवस्थापनका सिद्धान्त भन्ने अर्को पुस्तक पनि प्रकाशित छ यी कमर्स सेक्टरका भनौँ अझ ब्याङ्किङ क्षेत्रका पुस्तकहरू व्यवस्थापन क्षेत्रका पुस्तकहरू अलग पुस्तक भयो भने आज हामी उहाँका कथा कविता गीत गजल जस्ता विषयहरूमा कुराकानी गरिरहेका छौँ कथा र जीवनका गुम्तीहरू कविता सङ्ग्रह माफ गरेर समय गीत गजल सङ्ग्रह राजन थापाका गीत गजलहरू उहाँका प्रकाशित सङ्ग्रहहरू हुन् उहाँले तिनवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ भने म्यानेजमेन्टमा एमफिल गरिसक्नु भएको छ केही आधा दर्जन जस्तो सङ्ख्यामा उहाँका गीतहरू गायनमा पनि आएका छन् सा, साङ्गीतिक रूपमा र आफै पनि गुनगुनाउनुहुन्छ हामीले एउटा उदाहरण अघि सुनिसक्यौँ म कवि राजन विक्रम थापालाई फेरि स्वागत गर्छु धन्यवाद अर्को एउटा कविता वाचनबाट अनि हाम्रो कुराकानीलाई जोड्न चाहन्छु कुन कविता सुनाउनुहुन्छ अब म यो उदाउँदै गरेको सूर्य देखेर रमाउँदै दे गरेका मान्छेहरू एक्काए एक छटपटाउन थाल्दा सूर्यको राप र ताप महसुस गर्न नपाउँदै कालो मुस्लो बोकेर कुले महसुस कु गर्न नपाउँदै कालो मुस्लो बोकेर कुले ठोकेको कु समय रोक्न बुर्कुसी मार्दै बिर्सिएर लास सरम नाङ्गै दौडिए जाँ लाग्ने मानिसका झुण्डहरू बेचेर बचेको अस्मिता भूलेर जननीको पीड़ा आफ्नै डम्फूको तालमा ताण्डव नृत्य नाचिरहँदा आफैलाई चिन्न नसक्ने परनिर्भरताको पट्टी बाँधेर छेउमै बसी आनन्द मानेर जिस्काइरहने कुटिल समय अनि त्यसको चालमा रमाउने सबै सन्तानहरू निभेको चुलो भोकले छटपटिएका मुहारहरू बेलैमा उखति नपाएर मृत्युशयमा लड़िरहेका नगिन्त्य आकृतिहरू आफ्नै अस्तित्वको अन्तिम दिन चुपचाप गनिरहेझै लाग्ने आकाशमा मडारिएको कालो बादल जस्तै अन्यलमा हराए झै लाग्ने भविष्य अनि गन्तव्यहरू खोज्नु छ अब हामीले झुल्किँदै गरेको त्यो घाम खोज्नु छ अब हामीले झुल्किँदै गरेको त्यही घाम हटाउनु छ अन्यताको कालो बादल पक्र छ अनि उठबस गराउनु छ त्यो कुटिल र बदमास समय आशाको बिउ रोपेर मनमा उब्जाउनु छ मुरीका मोरी शान्ति अनि असल संस्कृति आशाको बिउ रोपेर मनमा उब्जाउनु छ मुरीका मुरी शान्ति अनि असल संस्कृति बाँच्नु छ बुद्धको सन्देश नाच्नु छ परेवाको माकुर माकुर सङ्गीत सुन्दै नाच्नु छ परेवाको माकुर माकुर सङ्गीत सुन्दै कति मिठो एकदमै बिम्बहरूसहित भएको राम्रो कविता सरले कति बेला लेख्नुहुन्छ यस्तो कविताहरू कुन बेला समय निस्किन्छ खास कुनै समयको त्यस्तो त छैन अब हामी कामको सिलसिलामा कोही बेलामा विदेश स्वदेश भ्रमणमा पनि हुन्छौँ र खास गरेर मेरो साहित्यिक मित्रहरूको सङ्गत हुन्छ कतिले चाहिँ लेखेनौ के लेखेका छौ भनेर सोध्नुहुन्छ ए अँतनी मैले लेख्नुपर्ने भन्ने सोचहरू पनि आउँछ कतिपय कार्यक्रमहरूमा निम्तो गर्नुहुन्छ लय एउटा वाचन गर्नुपर्छ भन्नुहुन्छ त्यसको लागि कनिकी भए पनि होइन मैले लेख्नुपर्छ भनेर पनि लेखिन्छ र त्यसरी नै मैले कविताहरू कतिको हिँड्न भ्याउनुहुन्छ साहित्यिक कार्यक्रमहरूमा कम भ्याइन्छ हुन त काठमाडौँमा हामीले केही संस्थाहरू जन्मायौँ पनि जस्तै ज्योति साहित्य प्रतिष्ठानमा म पहिला चाहिँ यो सातजनाको मध्य यो संस्थापकहरूमध्येमै भएँ त्यस्तै गरेर सामाखुसी साहित्य प्रतिष्ठान अहिले हाम्रो एरिया बसेको एरियामा नै बमबहादुर थापा जितालीको सक्रियतामा मन्जुशी साहित्य प्रतिष्ठान म चाहिँ आफू त्यसमा दौडिने भन्दा पनि अरूले आफ्नोभन्दा आफूभन्दा सिनियर स्रष्टाहरूले गर्नुभएको कुरालाई सहयोग गर्न रुचाउने यी सबै वातावरणहरू जुन मैले पाउँछु र त्यसले मलाई चाहिँ यो लेख्नलाई प्रेरित गरिरहन्छ अब जस्तो साहित्यिक क्षेत्रका कवि गजलकार तपाईँसँग अहिले उठाबसी हुने समकालीन तपाईँका साथीहरू चाहिँ को कोसँग बढी जोडिनुहुन्छ अब बमबहादुर बमबहादुर थापा जिताली अहिले मेरै एरियामा बस्नुहुन्छ नेपाल राष्ट्र ब्याङ्कमा पनि धेरै मूर्धन्य साहित्यकारहरू हुनुहुन्छ राष्ट्रिय रूपमा स्थापित अहिले ज्योति जङ्गल कल्पना भट्टराईजी हाम्रै समकक्षी हुनुहुन्छ भीष्म उप्रेजी दाई हुनुहुन्छ अहिले वासुदेव अधिकारी प्रगतिशील साहित्यमा स्थापित नाम लगायत अनि भागवत आचार्य लगायत राष्ट्र ब्याङ्कमा विभिन्न कालखण्डमा धेरै स्रष्टाहरू चाहिँ राष्ट्र ब्याङ्कमा हुनुहुन्छ र बाहिरको पनि म धेरै सरहरूलाई ज्ञानवाकर पौडेल सनत रेग्मी जस्ता धेरै सिनियर दाईहरूसँगको सामीपेता उहाँहरूको चाहिने मायाहरू चाहिँ मैले पाइरहेको हुन्छु कति रमाइलो यो साहित्यिक क्षेत्रले असाध्यै नयाँ नाता जोड्दै लैजान्छ आफ्नो आफ्नो सेक्टरभन्दा बाहिरतिर पनि नाता जोड्न सुरु गर्छ हामीले गाउँका सेक्टरभन्दा अब अर्को एउटा रचना सुन्न मन लाग्यो राजनजी कुन सुनाउनुहुन्छ यो म एउटा गजल वाचन गर्छु धेरै अगाडि नै लेखिएको हो र मैले कति मञ्चहरूमा भन्दाखेरि श्रोताहरूलाई मनपर्ने विषयको एउटा गजल पनि म एउटा भन्छु खास गरेर यो सामाजिक विकृति सम्बन्धी हो हजुर मान्छेको बजारमा बिग्दैछु अचेल मान्छेको बजारमा बिग्दैछु अचेल अरूको झैँ कलाबाजी सिक्दैछु अचेल मान्छेको बजारमा बिग्दैछु अचेल ढाँटेर के कुरा गर्नु साँच्चै भन्छु हजुर ढाँटेर के कुरा गर्नु साँच्चै भन्छु हजुर धाक र भरमा टिक्दैछु अचेल धाक र रबाफको भरमा टिक्दैछु अचेल चल्ने मोहर त कहाँ छ र मसँग अब चल्ने मोहोर त कहाँ छ र मसँग अब खोटो सिक्का भए पनि झिक्दैछु अचेल mm -hmm. आफ्नै नभए के भयो त यहाँ जमिन आफ्नै नभए के भयो त यहाँ जमिन पराइकै साँध पनि मिज्दैछु अचेल पढाइकै साँध पनि मिज्दैछु अचेल अन्तिम सिह छ अनुहारमा पनि अनुहार पनि के चिनाउनु छ र अब यो अनुहार पनि के चिनाउनु छ र अब मुकुण्डो लगाएर फोटो खिच्दैछु अचेल मुकुण्डो लगाएर फोटो खिच्दैछु अचेल प्रति मजा मुकुण्डो लगाएर फोटो खिच्दैछु अचेल यो गजल हामीले सुन्यौं कवि राजन विक्रम थापाको गोर्खा घर नेपाल राष्ट्र ब्याङ्कमा में। निर्देशक हुनुहुन्छ र उहाँका विभिन्न पुस्तकहरू प्रकाशित छन् विशेष गरी म आज कविताका कुराहरू बढी गरिरहेको छु माफ गर समय उहाँको प्रकाशित कविता संग्रह र विभिन्न साहित्यिक सामाजिक कामहरूमा पनि उहाँ सक्रिय हुनुहुन्छ जस्तो कि विदेश जानेहरूलाई सकेसम्म विदेश नजाउ र विदेशमा गएर फर्केकाहरूलाई पनि नेपालमा आयुपार्जनका उपायहरू निकाल हामी केही गर्न सक्छौँ भन्ने अठोटका साथ अगाडी बढ्नु बड़, बढिरहनु भएको छ मैले यो स्टुडियोमा बस्नुभन्दा पनि अगाडि अलिकति कुरा यो विषयमा गरेको थिएँ यो विषयमा के छ तपाईँको मतलब सोच राय विदेश बस्नेहरूलाई कस्तो भन्नुहुन्छ विदेश बस्नु अथवा विदेश जानु नम्रो भर आशय अब अूमंडलीकरण भ्लोबलाइजेसन को उसमे आदान प्रदान होभाविक प्रक्रिया हो तर मेरे फोकस चाह आफू जन्मेको भूमिप्रतिको दायित्व हामी प्रत्येक नागरिकले बुझ्नुपर्छ हामी यहाँकै हावा पानी माटोसँग हुर्केर एउटा चाहिँ हिँड्न सक्ने बोल्न सक्ने हुन्छौँ त्यसमा धेरै मूल्य राज्यले अथवा आफ्नो जननीले चुकाएकी हुन्छन् र त्यो चिजलाई हामी चटक्क बिर्सेर बाहिर गइसकेपछि त्यहाँको सुख सहिल त्यहाँको चाहिँ व्यवस्था देखेर स्वदेशलाई गाली गर्ने अपमान गर्ने र स्वदेशप्रति बित हुने खालका संप्रेषण करने तो मेरे जैसे भी विमती रह देश को नागरिकता त्याग अरू देश नागरिकता लिने भय में आपू कोच सद रो सकेसमी नागरिक ने नगरीदिए ना। ना देश चाहे भविष्य पी हमी हम्रा पुस्ता देश मा मा मा चाहिए। चाहिए। चाहिए। तो रूप में चाहे नलिदी देखी हमी सद पैलाद हमी लड़ाई में कहीं विश्वयुद्ध में होमि कहीं हमी अरक लड़ी रोक रही खास निके जो रूप में हमी चित चीज बिस्तार जा दागमेट जाओस् भरा में चाहिए मीरा सर राो विचार मैं एवं कविता राजन जी फिर एटा गजल नहीं यो खास गजल भनेपछि हुन त गजल अब माया प्रेम प्रणयमा पनि लेखिन्छ त्यसमा पनि लेखिएका छन् र खास गजललाई एकदम छोटो दुई चार शब्दमा नै परिस्थिति बुझाउन सक्ने विधाको रूपमा विश्वभरि स्थापित हुँदै गइरहेका छ र म त्यसै सन्दर्भमा छोटो केही शब्दहरूबाट केही भन्ने अनुमति चाहन्छु औँसीमा जुन खोज्दैछन् यहाँ एकदम छोटो शब्दहरूमा छु औँसीमा जुन खोज्दैछन् यहाँ मिठाईमा नुन खोज्दैछन् यहाँ बम पड्किरहेछ शहरमा दिउँसै अलि पहिला लेखिएको बम पड्किरहेछ सहरमा दिउँसै बाँसुरीको धुन खोज्दैछन् यहाँ लुटिएको देशको हिरामती सबै सरी लुटिएपछि देशको हिरामती सबै लुटिएपछि देशको हिरामती सबै लुट्नलाई सुन यहाँ लुट्नलाई सुन खोज्दैछन् यहाँ मारेर चौरी अनि भेडाहरू सबै मारेर चोरी अनि भेडाहरू सबै झाडोलाई उन खोज्दैछन् यहाँ झाडोलाई उन खोज्दैछन् यहाँ अन्तिम सेयर छ गर्नु विधि पाप गरेपछि फेरि गर्नु विधि पाप गरिसके फेरि पछि फेरि पखाल्न साबुन खोज्दैछन् यहाँ पखाल्न साबुन खोज्दैछन् तपाईँको पारिवारिक रूपमा तपाईँ मेल, तपाईँलाई साहित्यिक चेताउनुको पछाडि कोही परिवारमा पनि हुनुहुन्थ्यो त्यस्तो साहित्य लेख्ने साहित्यमा रुचि राख्ने मेरो परिवारमा चाहिँ खासै साहित्यमा रुचि राख्ने हुनुहुन्थेन खासै त्यस्तो विधि लेख्ने मलाई स्मरणमा भएन अथवा मेरो आफ्नो नजिकमा हुनुहुन्थेन तर पनि म जुन स्कुलमा पढ्न गएँ त्यो स्कुलका गुरुहरू नेपालीका गुरुहरू र त्यो स्कुलमा हुने कार्यक्रमहरू आ, ले र अनि त्यसपछि पाठ्य पुस्तकमा राखिएका कविताहरू यो चिजले चाहिँ मलाई बिस्तारै स्कुलहरूमा पढ्दा पढ्दाखेरि पनि कहिलेकाहीँ यसो क्लासरुममा कविता सुनाउनेमा अथवा केही सुनाउनेमा अगाडि चट्ट उठिहाल्नुहुन्थ्यो कि हो बिस्तारै पहिला त्यस्तो थिएन होला म चाहिँ जुन बेलाबाट रुचि बस्यो त्यसपछि चाहिँ नि मैले कुनै जुनसुकै समारोहमा पनि गएर कविताहरू गाएँ भने र मैले चाहिँ अब गोर्खा चाहिँ अब परिवर्तनको लागि अलिकति अग्रणी नै मानिन्छ विभिन्न परिवर्तनहरूमा र मैले त्यस्तो सानै बालकविकै रूपमा पनि मैले आन्दोलनताका चाहिँ नि कविताहरू वाचन गरेको स्मरण छ मलाई त्यसरी जानुभएको थियो वाचन गर्न त्यति बेला तपाईँको अब अहिले अहिले छ नि अहिले त म त एकदम व्यस्त जिन्दगी जस्तो लाग्छ मैले धेरै भनिरहेको छु कि छ नै पनि राष्ट्र ब्याङ्कको निर्देशन निर्देशक जस्तो पद चाहिँ व्यस्तै हुने पद हो यति बेला समय व्यवस्थापन पनि एउटा ठुलो विषय हो जस्तो लाग्छ मलाई समय व्यवस्थापन गर्न सजिलो छैन कसरी व्यवस्थापन गर्नुहुन्छ साहित्य अनि आफ्नो नियमित काम घर परिवारको कामकाज हुन्छ घर परिवारप्रतिको दायित्व हुन्छ कसरी मिलाउनुहुन्छ पारिवारिक हिसाबले म आफूलाई निकै भाग्यमानी सम्झन्छु ठुलो वृहत परिवारमा रहेको मेरो दुईवटा आमाहरू छवटा भाइ रहनु रहनुभएको छ र हामी सबै सँगै सङ्घर्ष गर्दै आइराखेका थियौँ र सायद जानेर नजानेर मभित्रका सम्भावनाहरू देखेर मेरो परिवारले मलाई सधैँ सपोर्ट गरिराखेको छ म जुन क्षेत्रमा लागे पनि उनीहरूको सहयोग र साथ पाइरहेको छु र मेरो काम भनेको खास पढ्ने पढाउने यहीले ले ले लेख्ने सुनाउने त्यसमै छ मैले अरु जिम्मेवारीमा मलाई चाहिँ नि परिवारको मेरो मिसेसदेखि लिएर आमा भाइ बहिनीहरूको राम्रो सहयोग प्राप्त भएको कारणले समय व्यवस्थापन गर्न सकिरहेको अब अर्को रचना सुनाउनुहोस् न म यो धेरैचोटि सुनाइसकेका गजल हो र अलिकति म वाचन गर्छु त्यो लयमा नै बिर्सेथे हाँस्न हसायो तिमीले बिर्सेथे हाँस्न हसायो तिमीले जानी नजानी फसायो तिमीले जानी नजानी फसायो तिमीले मर्दै अंगालो साथीली गयो मर्दै अंगालो साथीली गयो तातो करैमा बसायो तिमीले तातो करैमा बसायो तिमीले समता लम्बाटो देखाउ दे लाग्यो समतल बाटो देख लगो भीर बाट फेरी खसायो तिमी भीरवाट फेरी खसायो तिमी लेमे रहा त लगी क्यों शिर रहा त लगी क्यों शिर्मा? भित्तैमा फेरि टसाय तिमीले भित्तैमा फेरि टसाय तिमीले अन्तिम सियर पलाई पङ्ख यी क्षितिजमा उड्न पलाय पङ्ख यी क्षितिजमा उड्न फेरि पातलमै दसायौ तिमीले पलाए यी पङ्ख छितिजमाउड्न पलाए पङ्ख छितिजमाउँड्न फेरि पातलमै धसायो तिमीले फेरी पतलम धंसा तिमी हंसना हसाओ तिमी जानी नजानी फसाओ तिमी जानी नजानी फसाओ तिमी कविराजन विक्रम था को स्वर में हमी वहां को वाचन कवि राजन विक्रम थापाको माफ गरेर समय कविता संग्रह जीवनका गुम्तीहरू कथा संग्रह राजन थापाका गीत गजलहरू भन्ने अर्को एउटा गीति गजल, गजल संग्रह पनि प्रकाशित छन् र त्यसैबाट रचनाहरू हामीलाई सुनाउँदै हुनुहुन्छ राजनजी पहिलोपटक आफूले रचना, रचना जन्माइसकेपछि सुनाउँ सुनाउँ लाग्छ नि कविलाई त हजुर है कसलाई सुनाउनुहुन्छ मेरोमा चाहिँ अहिले त्यति घरमा चाहिँ मेरो परिवारलाई परिवार भन्नाले मेरो मिसेसलाई चाहिँ खासै त्यति रुचि छैन कविताहरूमा उसले सुनाएर कुनै बेला फिडब्याक लिने त कोसिस गर्छु तैपनि उसको आफ्नो जेनरल पाठकको कमेन्ट उसको हुन्छ र अहिले पछिल्लो समयमा मेरो छोरा पनि अलिकति त्यसमा रुचि राखिरहेछन् स्कुल पढ्ने त्यो छ र मैले खासै मैले सुनाउने चाहिँ अब साहित्यकै साथीहरूलाई यदि कुनै कार्यक्रममा गएँ भने सुनाउँछु नत्र चाहिँ नि त्यत्तिकै फेरि एकचोटि पढ्छु केही एडिट गर्नुमा लाने गर्छु त्यसरी नै बसिरहन्छु भनेपछि छोरा छोराछोरीमा पनि सर्दैछ मैले छोरा छोरीले चाहिँ अब टेक्निकल लाइन पढ्दैछ उसको चाहिँ खासै अब सृजनात्मकमा त्यति समय देखाएको छैन छोराको सम्भावनादेखि लिएर कति वर्षको हुनुहुन्छ तेह्र वर्ष तेह्र वर्षको र लेख्ने चाहिँ कोसिस अथवा रहर होइन उसले युट्युबहरूमा राख्नेदेखि लिएर उसको मेरोभन्दा उसको राम्रो वाचन शैली चाहिँ नि उसको मैले छन्दमा कविता वाचन गर्दाखेरि मैले भन्दा राम्रो वाचन गर्न सक्छु तपाईँ आफू पनि छन्दमा लेख्नुहुन्छ कि लेख्नुहुन्न तर मलाई छन्दको ज्ञान छैन मलाई छन्द लय भन्न रुचाउँछु छन्दमा चाहिँ ठ्याक्कै hmm. मिलाउन सकिन्न ah. कोही बेलामा लयमा लेखेर लेख्छु तर म त्यसमा चाहिँ नि खासै म लेख्नलाई चाहिँ गद्य कविता नै प्रिफर गर्छु अर्को एउटा फेरि सुनाउन के सुनाउनुहुन्छ अब म कविता नै एउटा माफ गर समय शीर्षक कविता सङ्ग्रह आउनुभएको छ र त्यसैबाट एउटा कविता छानेर हामीलाई सुनाउँदै हुन्छ कवि राजन विक्रम थापा म साँटियो मन भन्ने कविता एउटा सुनाउँछु उस्तै लाग्छ धरती उस्तै छन् आकाश घुम घाम र झुन उस्तै लाग्छ धरती उस्तै छन् आकाश घाम र जुन तर तिमी ठान्छौ तिम्रो आकाश सपार र स्वच्छ धरती उर्वर र गतिलो घाम तेजिलो र जुन चम्किलो मान्छौ गर्वले हुस्की र वियरको नशामा बिर्सन्छौ मानव हुनुको अर्थ छछल्किएको मैस आँखा भहरी छरेर हेर्छौ कामुख हेराई अर्धनग्न सुन्दरीहरूतिर उन्मुक्त सील नभएको तिम्रो शहरमा रेल कुद वा दौड़ महँगा गाड़ी उन्मुक्त सील नभएको तिम्रो शहरमा रेल कुद वा दौड़ महँगा गाड़ी प्रदूषित संस्कार विचार आइफोन र ल्यापटपमा कोचेर हाँसौ कुटील हाँसौ आँखै अगाडि भोकले छटपटाएका अनुहार तिम्रो भन्दा फरक लाग्ने रूप रंगलाई हेर्छौ घृाका नजरहरूले तिमीतिरै हेरिरहेका छन् सराब छौ शंकाले भित्रैदेखि आफ्नै म भित्र रमाउने तिमी विकसित शहरका मान्छे तिमी एकपटक आफैलाई जाँचै रहेर एकपटक आफैलाई जाँचै रहेर तिम्रो शरीरभित्र रहेको मन आइफोन र ल्यापटपसँग साटिसकेछ तिम्रो शरीरभित्र रहेको मन आईफोन र ल्यापटपसँग साटिसकेछ आउँदा दिनहरूमा चाहिँ अब साहित्यलाई म यसरी व्यवस्थापन गर्छु मेरो शैलीबाट भनेर केही योजना बनाउनु भएको छ जस्तो पुस्तक प्रकाशन अथवा अरू लेखन अथवा यो सेक्टरमा लेख्छु भन्ने बिदा अलिकति फरक पार्ने खालको सोच के के कुराहरू छन् योजनाहरू मैले अहिले पछिल्लो समयमा अनुभूत गरेको कुरू अहिले साहित्य विश्व साहित्यलाई नै चुनौतीको विषय भनेको चाहिँ यो इलेक्ट्रोनिक डिभाइसेसहरू देखिरहेछु पहिलो कुरो त नेपाली जनमानसमा हामीले साहित्य पढ्ने साहित्य बुझ्ने विश्लेषण गर्ने कुराहरूमा तपाईँ हामी जस्तो सञ्चारकर्मी अलिकति चेत भएको साथीहरूले यो अभियानलाई अलिकति तीव्रता दिनुपर्ने देखिन्छ लेखेर यदि पढ्ने मान्छे हुँदैनन् र पढ्दैनन् भने त्यो लेखेको अर्थ पनि भएन र अहिले बजारमा केही सकारात्मक प्रयासहरू देखिन्छ बजारमा दुई चारवटा किताबहरू राम्रो आउँछन् संस्थाहरूले राम्रो पारिश्रमिक पनि पाउने चर्चा पनि हुने वातावरण बनेको छ र नेपाली बजार सानो छैन विश्वभरि नेपालका मानिसहरू फैलिएका छन् नेपाली साहित्यलाई पहिला नेपालीमै लेख्ने त्यसपछि विभिन्न साहित्यमा रूपान्तरण गर्ने र साहित्य लेख्दाखेरि पनि समय र कालखण्ड बिम्बित हुने किसिमले लेख्ने यो चिजहरू हुनुपर्छ भन्ने मेरो दिमागले भनेको छ तर मेरो मुख्य पेसा अर्को भएको कारणले गर्दाखेरि त्यसमा त्यसरी सोच भिजन बनाउन सकेको छैन तर पनि मलाई मेरो अन्तर आत्मामा चाहिने मबाट कुनै न कुनै कृति जन्मिनुपर्छ र खास गरेर मैले ब्याङ्किङ सेक्टरमा रहँदाखेरि म सुपरभिजन अथवा हामीले ब्याङ्कहरूको चाहिने परीक्षणहरू गर्ने सन्दर्भमा ब्याङ्कमा देशमा धेरै सफल व्यापारीहरूको कथा छ धेरै असफल व्यापारीहरूको कथा छ विभिन्न किसिमका कन्टिन्जेन्सी अथवा सामयोगिक कुराहरू आकस्मिकताहरूमा होमिएका मान्छेहरूको कथा छ ती चिजहरूलाई राम्रोसँग लेख्न सकियो भने पाठकको पनि रुचिको विषय हुन्छ र यो चिजहरू विश्व साहित्यसम्ममा पनि हामी पुर्याउन सक्छौँ तर यसको लागि चाहिँ नि अघि नै मैले भनिसकेँ पहिलो कुरो यसको चाहिँ सही रूपमा प्रचार प्रसार प्रवर्धन को आवश्यकता देख् रों मधित निय संबंधित पक्ष संस्था लेख्ने छाप्ने भापनी पढ़ने रढ़ने वातावरण चाहे बड़ी बनाने चाह। पोस्ट मीठो विचार रखीद अब हमी लगभग अंत्य में छोटो रचना को समय रहो छोटो खाल रचना कुछ सुनाऊ री आज को यह एकल कविता वाचन बिदा माग् यो गीत गाइएको छ है हजुर म यो गीत नै अब खास गाउँदा पनि त्यति राम्रो नहोला हाम्रो लालकाजी श्रेष्ठ सरले गाउनु भएको यो गीत म एउटा भाषण मात्रै गर्छु बित्यो क्यारे आदा दुनी, यो सायद यो गीत युट्युबहरूमा पनि छ होइन साथीहरूले बित्यो क्यारे टाइप गरेर भेटिन्छ र अब हजुरहरूले सुनेर फिडब्याक दिनुभए पनि म खुसी हुन्छु र यो गीत चाहिँ खास गरेर मैले मेरो जीवन सङ्गिनीलाई चाहिँ नि डेडिकेट गरेर उसलाई बर्थडेको एउटा कुनै बर्थडेको अथवा हाम्रो म्यारेज सेरिमनीको अवसरमा यो गीत मैले गुनगुनाएँ लेखेँ र त्यसैलाई नै मैले प्रस्तुत गरेँ बित यो गरे। क्यारे आधा जुनी तिम्रै वरिपरि पाइरहौं सात तिम्रो सारा जीवन भरियो। बजारमा चाहिँ आइसकेको गीत हो बित्यो क्यारे आधा जुनी तिम्रै वरिपरि पाइरहौं सात तिम्रो सारा जीवनभरि जिन्दगी हो घाम पानी सँगै भोगिरह्यौं संसारमा जबदेखि एकार्काको भयौ हावाहोरी सँगै झेल्यौं खुसी पनि सँगै हावाहोरी सँगै झेल्यौं खुसी पनि सँगै साथ हुँदा जहिले पनि परिदिन्छौ धङ्गै मसङ्गत के छ भन तिमी लाइदिउ मसङ्गत के छ भन तिमी लाइदिउ जिन्दगीको त्यागी बिख अमृत रस पिउँ जिन्दगीको त्यागी विष अमृत रस पिउँ बिहानको झुल्के घाम तिमी भित्रै देख्छु प्रायः श्रीमतीहरू त बिहानै भेटिने उयो होइन घामभन्दा पहिला बिहानको झुल्के घाम तिमी भेत्रै लेख्छु फुल सम्झी बगैँचाको तिम्रै गीत लेख्छु हामीलाई देखिकिन लाज मान्छ झुन हामीलाई देखिकिन लाज मान्छ झुन भन्छ मन झुनि जुनी तिम्रै मात्रै हुन भन्छ मन झुनि झुनी तिम्रै मात्र हुन कति मिठो गीतका साथ हामी अन्त्यमा आइपुग्यौँ धेरै धेरै धन्यवाद राजन विक्रम थापाजी हाम्रो कार्यक्रममा आउनुभयो तपाईँको व्यस्त समयका बावजुद कविताहरू सुन्न पाइयो तपाईँका रचनाहरू सुनियो जाँदा जाँदै तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो यो कार्यक्रम सुनिसकेपछि पनि कसरी गर्न सकिन्छ म फेसबुकमा पनि मेरै नाममा राजन विक्रम थापाको उसमा आबद्ध छु मलाई नेपाल राष्ट्र ब्याङ्कमा फोन गरेर पनि गर्न सकिन्छ र अनि मेरो इमेल एड्रेस चाहिने आरबी थापा वान एट द हो त्यसबाट पनि सम्पर्क गर्न सकिन्छ र म चाहिने कुनै पनि पृष्ठपोषण र मलाई पाउने सुझावहरू र सहयोगको लागि सधैँ नै आभारी हुनेछु हस् धेरै धेरै धन्यवाद टिमलाई गोर्खा घर भई अहिले नेपाल राष्ट्र बैंकमा निर्देशकका रूपमा कार्यरत कवि राजन विक्रम थापा कविता था सँगसँगै कविता गीत गजल कथा लेख्नुहुन्छ र बैंकिङ क्षेत्रका अथवा व्यवस्थापन क्षेत्रका विभिन्न पुस्तकहरू पनि लेखन वा सहलेखन गरिसक्नु भएको छ वहाँसँगको यो एकल कविता वाचन आजको लागि यही सकिन्छ अर्को साता अर्को कविका साथ आउनेछौ तबसम्मका लागि प्राविधिक साथी मनोज विष्ट र मचुत किमिरी एकल कविता वाचनबाट